के सुदूर, सुदूर दरबार सब को साझा युनिटी खबर सत्यता संतुलन विश्वसनीयता को पर्याय युनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ष में यूनिटी खबर कृषकलाई अभद्र व्यवहार गरेको भन्दै बैतडिका स्वास्थ्य कर्मी आन्दोलित परियोजना सरकारले संकलन गरेको गरीबको तथ्याङ्क प्रति बाजरावासीको आपत्ति वास्तविक गरीब छुटेको भनाई सुदूरपश्चिम विकास आयोगले सात जिल्लामा छलफल सकायो धागो नेपाली अडान। आमा। बच्चा छ महिनाको नपुगुजेल आमाको दुध बाहेक अर्थ खुवाउनु हुँदैन भन्ने तिमीलाई थाहा छैन हेर बुहारी छ महिनाको उमेरसम्म बच्चालाई कम्तीमा दसदेखि आमाको दुध खुवाउनु पर्छ फेरि रातमा पनि कम्तीमा चार पटक दुध खुवाउन बिर्सिनुहुन्न अनि पानी पनि खुवाउनुहुन्न आमा हुन्न बच्चालाई आवश्यक पानीको मात्रा आमाको दुधबाट नै प्राप्त हुन्छ आमाको दुध बच्चालाई अमृत समान हुन्छ भन्ने तिमीलाई थाहा छैन कसरी आमा आमाको दुधबाट बच्चालाई सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुन्छ आमाको दुधबाट बच्चालाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुने हुँदा बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्छ अपरेशन गरेर शिशु जन्मिएको अवस्थामा पनि जन्मिने शिशुलाई आमा को दूध नुसाओ शिशु लाई दिन में रात मैं दस देखि बाहर पटक सम्म, सम्मान पर्च नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जा इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको छ जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ जिल्ला स्वास्थ्य कार्यालय बैतरेका प्रमुख डाक्टर गुण्डाज अवस्थीमाथि अभद्र व्यवहार गर्दै कालो मसो दरेको घटनाको विरोधमा स्वास्थ्य कर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन। जिल्लाका अन्य स्वास्थ्य संस्थाहरू पनि सेवा ठप्प पारेको जनाइएको छ सेवा दिने स्वास्थ्य सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतरेका सूचना अधिकृत भोवन जोशीले बताएका छन् उनले ड्युटीमा रहेका डाक्टरमाथि दुर्व्यवहार भएकाले दोषीमाथि कारवाही नहुँदासम्म सेवा ठप्प पारिने बताएका छन् यस्तै डाक्टर अवस्थीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज स्वास्थ्य कर्मीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराजुलो समेत गरेका छन् पेटमा सात महिनाका तीन बच्चा रहेको अवस्थामा हातखुट्टा सुनिएर हिडुल गर्न नसक्दा शनिबार जिल्ला अस्पताल बैतडीमा पुर्याएकी दशरथ चन्द नगरपालिका एक बल्लेक्की चौविस वर्षीय हिराभुलको जिल्लामा उपचार हुन नसकेर कैलाली रिफर गर्नुपर्दा डाक्टर अवस्थीले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाएर हिजो कालो मोसो दलिएको थियो जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर अवस्थीका अनुसार आफू आइतबार अस्पतालमै रहेका बेला समूहमा आएका महिलाले एक्कासी आफूमाथि कालो दलेको बताएका छन् उनले बिना गल्ती आपुलाई कालो मोसो दलिएको बताउँदै कार्यवाहीका लागि अब कानूनी प्रक्रियामा जाने बताएका छन् डाक्टर अवस्थीले पटक रेफर गरिसकेकी महिला फेरि अस्पतालमा पुग्दा दोस्रो पटक रेफर गर्दा अस्पतालको एम्बुलेन्सका चालक उपलब्ध नहुँदा आफूले नै दशरथ चन्द्र स्मृति प्रतिष्ठानको एम्बुलेन्स मगाई अस्पतालबाट पाइने रकम 1500 हजार पाँच सय र आफ्नो तर्फबाट एक हजार थप सय गरी पठाएको बताएका छन् कालो मोसो दलले पाँचजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडिका प्रहरी नायब उप मोहन पोखरेलले जानकारी दिएका छन् नेपाल भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्य जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआरको अध्ययन कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ गत फागुन 21 गते सम्पन्न भएको गभर्निङ काउन्सिल सचिव स्तरीय को बैठकले आयोजनाको डीपीआरको अध्ययन कार्य आगामी असार सम्म सक्ने सहमति गरेको थियो आयोजनाले डीपीआर अध्ययनका लागि ऊर्जा मंत्रालय र भारतको जलस्रोत मन्त्रालयलाई उपलब्ध गराएको भए पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन सचिव स्तरीय बैठकले आयोजना दूत रूपमा अगाडि बढ़ाउने सहमति गरेको भए पनि डिपीआर अध्ययनमै समय लागेका कारण परियोजना अगाडि बढ़ाउन अझै केही समय लाग्ने पंचेश्वर जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकारीृत महेन्द्र बहादुर गुरूङले दुवै मुलुकको सरोकार भएको मन्त्रालयलाई बुझाएको डीपीआरको विषयमा आवश्यक सुझाव चिट्टी प्राप्त हुने विश्वास व्यक्त गरेका छन् सचिव स्तरीय बैठकले विस्तृत परियोजना प्रतिवेदन शीघ्र स्वीकृत गरेर कार्यान्वयनमा जाने निर्णय गरेको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा पञ्चेश्वरको विषयमा कुनै पनि विषय उल्लेख गरिएको छैन कञ्चनपुरमा कर्णाली बचाऊ अभियान चलाइरहेका अभियन्ताहरूले सरकारसँग माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेका छन् उनीहरूले आज कञ्चनपुरका प्रमुख अधिकारी मनोहर प्रसाद खनाल मार्फत ज्ञापन बुझाएर सरकारसँग माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेका हुन् नेपाल सरकार र भारतीय कम्पनी जीएमआर बेस माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्बन्धी सम्झौता भएदेखि नै विवादित बनेको र परियोजनाबाट नेपाललाई भन्दा बढी भारतलाई फाइदा हुने भएकाले उक्त सम्झौता खारेज हुनुपर्ने अभियन्ताहरूको भनाइ सरकारले एकचालिस मेगावाट विद्युत उत्पादन गर्न सकिने कर्णालीमा मात्र तीन मेगावाट विद्युत उत्पादन गर्ने गरी जीएमआरसँग सम्झौता गरेको थियो पछि सरकारले परियोजनाको क्षमता बढाएर नौ सय मेगावाट बनाएको छ सन् दुई हजार चौध सेप्टेम्बर उन्नाइसमा सरकार र जीएमआरबीच भएको सम्झौता अन्तर्राष्ट्रिय मान्यता विपरीत भएकाले सरकारसँग सम्झौता खारेजीको माग गरिएको कर्णाली बचाओ अभियानका अभियन्ता मध्येका एक हृदय रेग्मीले बताउनु भएको छ बाजुरावासीले सरकारले संकलन गरेको गरीबीको तथ्याङ्क गलत भएको भन्दै आपत्ति जनाएका छन् विक्रम सम्बत दुई साल वैशाख महिनामा संकलित तथ्याङ्कमा वास्तविक गरीब छुटिएको र जागिर शिक्षक तथा अन्य अफिसरहरू गरीबको नामावलीमा समेटिएको भन्दै बाजुरावासीले आपत्ति जनाएका हुन स्थानीय विकास मन्त्रालय अन्तर्गतको एलजीसीडीपी सामाजिक परिचालकहरूले जिल्लाको गरीबी तथ्याङ्क संकलन गरेका थिए तर तथ्याङ्क संकलन गर्दा गाविस सचिवसँग समन्वय नगरेकाले गलत तथ्याङ्क परेको गुद्ख खाती गाविसका सचिव हासे रोकायले बताएका छन् बाजुरा जिल्ला मानव विकास सूचाङ्कमा चौहत्तरौं र गरिब जिल्लाको सूचीमा पचहत्तरौं स्थानमा रहेको छ एक नगरपालिका र 24 गाविस रहेको बाजुरा जिल्लाको कुल जनसंख्या एक रहेको छ त्यसमध्ये बाह्र घर परिवार गरीब भनी पहिचान भएको गरीब घर सहयोग समन्वय बोर्ड सचिवालय काठमाण्डुका निर्देशक अरूण गुप्ताले जानकारी दिनुभएको छ सुदूरपश्चिमको मध्यकालीन र दीर्घकालीन विकास योजना निर्माणको रणनीतिमा जुटेको सुदूरपश्चिम विकास आयोगले सात जिल्लामा छल्फल कार्यक्रम सम्पन्न गरेको छ संघीयतामा सात नम्बर प्रदेशमा परेको सिङ्गो सुदूरपश्चिमको विकासका लागि कार्यशाला गोष्ठी मार्फत सुझाव सङ्कलन गरिरहेको आयोगले अधिकांश जिल्लामा छलफल सकाएको हो आयोगले हरेक जिल्लामा पुगेर जिल्लाका त्यहाँका राजनीतिक दलका नेता बुद्धिजीवी पत्रकार स्थानीय लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरूबाट सुझाव संकलन गरिरहेको छ आयोगले पाँच वर्ष र पन्ध्र वर्ष योजना अन्तर्गतका विषयमा राय सुझाव संकलन गरिरहेको हो ष विकास आयोगका उपसचिव जनगरा जोशीका अनुसार अहिलेसम्म छलफल मार्फत प्रायजसो विकास निर्माणका कामहरूमा सुझावहरू आएका छन् यसैगरी धार्मिक पर्यटन र पर्यटन कृषि जलविद्योत प्राविधिक शिक्षालय र उद्यमशीलताका राय सुझावहरू उल्लेख्य रूपमा आएको उहाँले बताउनुभयो आयोगले भोलि बझाङ र रा बाजुरामा राय सुझाव संकलन गर्दै नौवटै जिल्लाबाट राय सुझाव संकलनको काम सकाउन लागेको उपसचिव जोशीले रेडियो युनिटीलाई जानकारी दिनुभएको छ सबै जिल्लाबाट आएको सुझावहरूलाई एकीकृत गरी एक महिनापछि मध्यकालीन र दीर्घकालीन योजनाहरू सार्वजनिक गरिने समेत उहाँले जानकारी दिनुभयो डडेलका दुई गाविसका स्थानीयले उत्पादन गरेको अल्लोको धागोले राष्ट्रिय बजार पाउन थालेपछि ती गाविसका उद्यमीहरू खुसी भएका छन् जिल्लाको गांक्षेत्र बगरकोट गाविसका लघु उद्यमीहरूले उत्पादन गरेको धागोले काठमाण्डु प्युठान र पोखरा लगायतका बजार पाएपछि ड्राको पहिचानसँगै उद्यमीहरू खुशी भएका हुन उध्यम विकास कार्यक्रमको सहयोगमा शिप सिकाई पश्चात उध्यम थालेका महिलाहरू जंगलमा खेर गइरहेको अल्लो प्रशोधन गरी धागो बनाउन थालेपछि उत्पादित धागोले बजार पाउँदा उनीहरू खुशी भएका हुन अल्लो धागो उत्पादन व्यवसाय संलग्न उद्यमी कुन्ती थापा मगरले कार्यक्रमले गरीब महिला उद्यमीहरूलाई जंगलमा खेर गएको अल्लोलाई प्रशोधन तथा त्यसबाट वस्तु उत्पादन गर्न शीतमूलक तालिम प्रदान गर्नुका साथै आवश्यक मेसिन प्रदान गरी आफूहरू धागो बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ उद्यमीहरूले अहिले अल्लोको धागो प्रति किलोग्राम एक हजार रूपियाँमा बिक्री गरिरहेको जिल्ला लघु उद्यमी समूह संघ डडेलधुराका कार्यक्रम संयोजक चन्द्रबहादुर साकीले जानकारी दिनुभएको छ यसै गरी अल्लो धागो व्यवसायको बजारीकरणका लागि खासै समस्या नभएको र उद्यमीहरूले उत्पादन परिमाण र गुणस्तर वृद्धि गर्न सके यस व्यवसायबाट राम्रो आमदानी बढ़ाउन सकिने जिल्ला लघु उद्यमी विकास संघ डडेलधुराका डेलधुराका व्यवसाय विकास परामर्शदाता जोगराज एरले जानकारी दिनुभएको छ बाजुरामा दश गाबिसका 2466 जनाले नागरिकता पाउनबाट वञ्चित रहेको बताइएको छ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराले जिल्लाको दक्षिणी भेगका दशवटा गाविसमा गरेको घरधुरी सर्वेक्षणका आधारमा उक्त तथ्याङ्क भेटिएको बताएको गाविस सा घरधुरी सर्वेक्षण अनुसार दक्षिणी भेगका गाविसहरू ब्रह्मतोला गाविसमा चार सय सोह्र जना आटिचोर गाविसमा दुई सय एक्कासी गोगडीमा दुई सय एक्काइस गुद्खाती गाविसमा चार सय नब्बे जना जयबागेश्वरीमा तीन सय दसजना कोल्टीमा दुई सय जना बाँधुमा एक सय उनासत्तरी जना जगन्नाथ में एक सय जना कोटिला गावि में एक सौ चौहत्तर जना नागरिकता लीनवा वंचित हन्पर जि मतदाता नागरिक मंच बाजुरा का सदस्य लक्ष्मीराज उपाध्याय ने जानकारी देश विशेषकर राजनीतिक दलशो देखने वास्ता नगर मंच का सदस्य नागरिकता लीन वंचित होने वृद्ध असहाय अपाङ्गहरू बढ़िरहेको बताइएको छ जिल्लाको दूरदराजका बस्तीहरूबाट सदरमुकाम पुग्न चारदेखि पाँच दिनसम्म पैदल दूरी लाग्ने भएकाले यो सङ्ख्या अझै बढ्न सक्ने राप्रपा नेपाल बाजुराका जिल्ला कमिटी सदस्य कान्त बहादुर शाहीले बताएका छन् जिल्ला प्रशासन कार्यालय बाजरामा दिनहुँ पच्चीसदेखि तीसजनाको हाराहारीमा नागरिकता बनाउनेको संख्या रहेको सहायक प्रमुख जिल्लाधिकारी भीमबहादुर शाहीले बताएका छन् सरकारले देशभरिमै बाली तथा पशु बीमाको प्रावधान ल्याएको लामो समय बिते पनि डोटीका कृषकहरू माझ अझै पुग्न सकेको छैन प्रचार प्रसारको अभाव र बीमा एजेन्टहरूको निष्क्रियताका कारण कृषि र पशु बीमाहरूले डोटी जिल्लालाई छून नसकेका हुन रोग किरा र प्राकृतिक प्रकोपको चपेटामा परेर कृषक र पशुपालकले लगानी गुमाइरहेकै बेला त्यस्तै अवस्थामा उनीहरूलाई राहत होस् भनेर शुरू गरिएको कार्यक्रममा सरकारले पचहत्तर अनुदानको व्यवस्था ता गरे पनि ढोटी जिल्लाका कृषकहरूले यसबारेमा अनभिज्ञता प्रकट गरेका छन् नेपाल सरकारले कृषि बीमा गर्न किसानलाई अनुदान दिन थालेको तेस्रो आर्थिक वर्ष सकिरहदा पनि ढोटीका किसान भने बीमा गर्न अझै अग्रसर भएका छैनन् डेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी डोटीमा भालुका बच्चा फेलापरी महाभारत संरक्षित वन लगायत डडेलधुरा जिल्लाका वन क्षेत्रमा हुने वन अतिक्रमण गैर कानूनी रुख कटानी वन पैदावार चोरी निकासी अत्यधिक चरी चरण र वन डढेलोलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह लगायत आम नागरिक स्तरबाट निरुत्साहित गरौं गर्मीयाम सँगै वन जङ्गलमा लाग्ने आग लागलाई समूह तथा बस्ती स्तरबाटै नियन्त्रण गरौं वनको कटानी छटनी गरी वनको दिगो व्यवस्थापन गरौं हिउँदको समयमा नियमानुसार वनको कटनी वनको दिगो व्यवस्थापन गरौं महाभारत संरक्षित वन क्षेत्र लगायतका डडेलधुरा स्थित वन क्षेत्रमा हुने प्रकृतिका अनमोल सम्पदा वन्यजन्तुको चोरी सिकारीलाई स्थानीय स्तरबाट नियन्त्रण गरी जैविक विविधताको संरक्षण गरौं जिल्ला वन कार्यालय डडेलधुराद्वारा जनहितमा जारी सन्देश तपाईँहरूले बयानब्बे दशमलव मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै वैतडीका स्वास्थ्य आन्दोलित डढेलध्राको अल्लो धागो व्यवसायले राष्ट्रिय बजार लिँदै जिल्ला अधिकारी उदय बहादुर सिंह आउनु भएको छ गृह मन्त्रालयले केही दिन अघि गरेको सरूआ अनुसार प्रेम प्रसाद लुइटेलको सरवा भएपछि यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेका सिंह डडलधुराको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको हो प्रमुख जिल्ला अधिकारी सिंहले आज आफ्नै कार्यकक्षमा का जिल्ला स्थित संचारकर्मी संघ परिचयात्मक कार्यक्रम समेत गरेका छन् गत शुक्रबार डडोलधुरा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सिंहले जिल्लामा क्रियाशील पत्रकार भेटघाटमा आफ्नो कार्यकालमा सबैसँगको समन्वयमा अघि बढ़ने बताएका छन् जिल्लामा सुशासन प्रवर्धनका लागि पत्रकारहरूलाई सूचनाको अधिकारको प्रयोग गरी सत्य तथ्य बाहिर ल्याउन समेत अधिकारी सिंहले आग्रह गरेका छन् भेटघाट कार्यक्रममा पत्रकारहरूले जिल्लामा सूचनाको प्रवाह सुधार आवश्यक रहेको सुझाव दिएका छन् यसै गरी जिल्लाको समग्र विकासमा प्रशासनिक रूपमा खोल्नुपर्ने भूमिका भूमिका विषयमा समेत पत्रकारहरूले सुझाव भित्री मध्य क्षेत्रमा विस्थापितहरूको पुनस्थापना अमरगढ़ी नगर क्षेत्रको बजार व्यवस्थापन लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी सिंहलाई जिल्लाको दिपाइल सिलगढ़ी नगरपालिकामा पर्ने उडितोलाको फेर बजार जंगलमा दुई भालुका बच्चा फेला परेको जिल्लावन कार्यालय जनाएको छ बिहान उडितोलका एक स्थानीयले दाउरा लिन जंगल गएका बेला भालुका बच्चा भेटाएको जिल्लावन कार्यालयका निमित्त प्रमुख सुरेश डीसीले बताएका छन् गाउँलेहरूले भेटाएका करिब चार केजीका दुईवटा भालुका बच्चालाई जिल्लावन कार्यालय डोटीलाई बुझाइएको छ जंगल बढ़े संगे भालू को संख्या बढ़ते गये स्थानीय सदरमुकाम स्थित रहोक उड़ीतोला में बर्सेनी भालू को आक्रमण होने गे स्थानीय विक्रम खण्डका जानकारी द् सरसफाई सप्ताहको आज दोस्रो दिन डलधुरा जिल्ला सदरमकामा वृहत सरसफाई री निकालिएको छ बस पार्कबाट निकालिएको सरसफाई राली बाग बजार तुफान डाँडा हुँदै किर्तिपुरसम्म पुगेर समापन भएको थियो रयालीसँगै बजार क्षेत्रमा सरसफाई गर्नुका साथै सम्बन्धित व्यापारीलाई सरसफाईका बारेमा जानकारी समेत प्रदान गरिएको छ स्थानीय विकास अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका प्रमुख तथा जिल्लास्थित राजनैतिक दलका नेताहरूसहित नेपाली सेना त्र प्रहरी र नेपाल प्रहरी समेतको टोलीले र्यालीसँगै सरसफाई गरेका हुन। दार्चुलाको आधा दर्जन बढी गाविसमा आलु खेती हुने गरेको छ जिल्ला कृषि विकास कार्यालयले आलु उत्पादनको लागि पकेट क्षेत्र निर्धारण गर्दै उत्पादन शुरू गरेको जनाएको छ कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत किसानलाई राहत पुर्याउन पनि आलु उत्पादन क्षेत्रले सहयोग गर्ने गरेको कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ सरकारले आगामी बजेटमा समेत हिमाली आलु उत्पादन क्षेत्र जिल्लाको रूपमा दार्चुलालाई समेत समेटेको छ जिल्लाको सुनसेरा धौलाकोट घा खण्डेश्वरी खार इयरकोट सिपटी काटै र मालिका पकेट क्षेत्र बना उत्पादन भईर वरिष्ठ कृषि विस अधिकृत खगेन्द्र प्रसाद शर्मा जिराप्ला सीतोला हिकीला धारी पीपलचौरी लगाय का गावी शर्मा समेत आलू उत्पादन जिल छतर हेक्टर क्षेत्रफल में आलू उत्पादन शर्मा शैक्षिक गुणस्तर र अभिवृद्धिका लागि दार्चुलामा शैक्षिक क्षेत्रका अगुवाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ जिल्ला शिक्षा कार्यालय दार्चुलाको आयोजनामा शैक्षिक गुणस्तर र अभिवृद्धिका लागि सरकारवालाको दायित्व विषय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो अहिलेको शैक्षिक अवस्थालाई कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने अभिप्रायका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो जिल्लास्थित शैक्षिक क्षेत्रसँग सरकार राख्ने व्यक्तित्वहरू जिल्लाभरिका विद्यालयका प्रधान स्रोत व्यक्ति विद्यालय निरीक्षक ट्रेड युनियनका प्रतिनिधि लगायतले सोमबार दिनभर शैक्षिक अवस्था अभिवृद्धिको लागि छलफल एवं मार्ग योजना तयार गरेका छन् उद्घाटन सत्रको कार्यक्रममा बोल्दै क्षेत्रीय शिक्षा निर्देशालयका क्षेत्रीय निर्देशक लालजंगा चौहानले शिक्षा क्षेत्रको गुणस्तर उकास्न सबै एकजुट प्रतिबद्ध हुन आवश्यक रहेको बताउनु भएको छ महिला मुक्ति समाज डलद्वारा संचालित महिलाको पहुँच तथा क्षमता न्यायमा विकास कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय महिला निगरानी समूहको कानूनी मान्यता सम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ पद्मा भण्डारीको सभाध्यक्षमा प्रमुख अतिथि मातृका प्रसाद भट्टराई रहनु भएको थियो उक्त कार्यक्रममा राजनीतिक दल नगर कमिटिका संयोजकहरू रहनु भएको थियो उद्घोषण महिला मुक्ति समाजकी कर्मचारी ज्ञानो सिजापतिले गर्नुभएको थियो भने अनिल लामाले कार्यक्रममा मुक्त हलिया पुनर्स्थापना समस्या समाधान समिति कञ्चनपुरले लागतमा समावेश भएका प्रमाणीकरणमा नपरेका चौरासी जना मुक्त हलियालाई परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको स... गरे छ समितिको हिजो बसेको बैठकले लागतमा समावेश भएका मुक्त हलिया परिवारलाई प्रमाणीकरण गरी परिचय पत्र लो... उपलब्ध गराउने निर्णय गरेको हो क श्रेणीको परिचय पत्र पाएका घर जग्गा नभएका बीस परिवार मुक्त हलियालाई चालु आर्थिक वर्षभित्रै कृष्णपुर नगरपालिका क्षेत्रमा जग्गा खरिद र घर निर्माणका लागि रकम प्रदान गर्ने निर्णय समेत गरिएको समितिका सदस्य राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिव लुहारले छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्वीज राज आन्दोलनरत कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरूले तालाबन्दी नखोल्ने अडान लिएका छन् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले आज आह्वान गरेको बैठकमा आन्दोलनरत विद्यार्थी संगठनहरूले रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला नखोल्ने अ लिएका हुन् रजिष्ट्रार भट्ट महेन्द्रनगर फर्किएर नआउँदासम्म कार्यकक्षमा लगाएको ताला खोल्नुको कुनै औचित्य नभएकाले अहिले नै ताला नखोल्ने अ लिएको नेविसंघका अध्यक्ष अच्युत राज कलौनीले जानकारी दिनुभयो उहाँका अनुसार प्रमुख जिल्लाधिकारी खनालसँग बैठकमा सहभागी विद्यार्थी संगठनहरूले रजिष्ट्रार भट्ट महेन्द्रनगर फर्किएपछि मात्रै तालाबन्दी खोल्ने सहमति गरेका छन् यसअघि जेठ एक्काइस गति प्रमुख जिल्लाधिकारी खनालको रहरमा बसेको बैठकमा नेपाली कंग्रेस र नेकपा एमालेको जिल्ला नेतृत्वले विश्वविद्यालयका विभिन्न कार्यालयमा लगाइएका तालाहरू आ आफ्ना विध्यार्थी संगठनलाई खोल्न लगाएर विद्यार्थी संगठनहरू बीचको तिक्त अन्त्य गर्ने सहमति गरेका थिए दलहरूले गरेको सहमति अनुसार अनिरासु बिउले हिजो नै विश्वविद्यालयका उपकुलपति तथा परीक्षा नियन्त्रण कार्यालयमा र नेबी संघले केन्द्रीय क्याम्पसको मूल गेटमा लगाएको ताला खोलेका लगा थिए नेविसङ्घ लगायतका चार विद्यार्थी सङ्गठनहरूले जेएड चार गति रजिस्ट्रार भट्टको राजीनामा माग गर्दै पुतला दहन तथा कार्यालयमा तालाबन्दी गरेको भोलिपल्ट अनिरासोब्यूले उपकुलपतिको कार्यालयमा र जेड एक्काइस गति परीक्षण नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो कंचनपुर को नगरपालिका एक चंपापुर रामदुलारी रामदुला राणा को हत्या दावी हत्यारा पत्ता लगाई कार्यवाही गर्न महेन्द्र नगर में प्रदर्शन गरेका संयोग को संख्या में आया चंपापुर का कड़ा कार्यवाही को मांग आज जिला प्रहरी कार्यालय धरना समेत दहिला अधिकार्मी घटना को निर्मम तरीका हत्या दावी कर दोषी हालतमा उन्मुक्ति नदिन पनि माग गरेका छन् महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्द्रले प्रेम सम्बन्धका नाममा रामदुलको बलात्कार पछि हत्या भएको दावी गर्नुभएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको पछिल्लो ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज राती साधारणतया देशको मध्य र पश्चिमी क्षेत्र तथा विशेष गरी पूर्वी क्षेत्रमा मौसम बदली हुनेछ यसका साथै मध्य र पश्चिमी क्षेत्रका थोरै ठाउँमा र पूर्वी नेपालका एक दुई स्थानमा मौसमी बदलीसँगै भारी वर्षा हुनेछ पूर्वी नेपालका उच्च हिमाली भेगका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अभद्र व्यवहार गरेको भन्दै बैतडेका स्वास्थ्य कर्मी आन्दोलित स्वास्थ्य संस्थामा सेवा ठप्प पञ्चेश्वर आयोजनाको डिपीआर अध्ययन लम्बियो परियोजना अगाडि बढाउन अझै केही समय लाग्ने सरकारले संकलन गरेको गरिबीको तथ्याङ्क बाजुराली बाजुरासीको आपत्ति वास्तविक गरीब छुटेको भनाइ सुदूरपश्चिम विकास आयोगले सात जिल्लामा छलफल सकायो दिँदै नेपाली नागरिकताबाट वञ्चित र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तालाबन्दी नखोल्ने आन्दोलनरत कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरूको अडान को मा सहागी लाई धने बाद, हरू, बाट चाहेको बेला हरू, तथा हरू, सुन्न प्रविधि व साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा फेसबुक